रेडियो थो मेगाहरूसँगै इन्टरनेट अनलाइन एकै साथ सुनिरहनु भएको बिहान दस बजेको एमालेको महाधिवेशनमा आजदेखि समूहगत छलफल हुने राजनीतिक सम्वाद उपसमितिले साना दलसँग अन्तर्क्रिया गर्दै नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै नेपाल भारत द्विपक्षीय परामर्श समूहको सुरक्षा सम्बन्धी बैठक आज सकिँदै राहदानी वितरणको लागि आज थप दुई काउन्टर प्यालेस्तानी नागरिकको हत्याको आरोपमा इजरायलमा छजना पक्राउ आफू सधैँ न्यायको पक्षमा रहने इजरायली प्रधानमन्त्रीको प्रतिबद्धता र विश्वकप से फुटबलमा सेमी खेल भोलिबाट शुरू हुँदै जीवन यापन तथा जीवन न गुजाराय फस्टा का, लागी। का लागी। मेगा नौ राष्ट्रीय महाधिवेशन में आज देखि नीतिगत विषय में छलफल हिजो विभाजन गरिएका समूहमा बन्द सत्रमा पेश भएका प्रतिवेदनमाथि आजबाट छलफल हुन लागेको हो उन्नाइस समूह मध्ये बाँकी रहेका दुई समूहको टोली नेता चयनपछि छलफल हुने प्रचार विभाग प्रमुख प्रदीप गेवालीले जानकारी दिनुभएको छ वहाँका अनुसार बिहान नौ बजेपछि बन्द सत्र शुरू गर्ने कार्यतालिका रहेको छ हिजो चयन समूहले अध्यक्ष जलनाथ खनालको राजनीतिक प्रतिवेदन महासचिव ईश्वर संगठनात्मक प्रतिवेदन सचिव युवराज गेवालीको विधान संशोधन प्रतिवेदन र केन्द्रीय निकायका अध्यक्षले पेश गरेका प्रतिवेदनमाथि छलफल छलफलका लागि विभाजन गरिएका समूहको टोली नेता चयनमा हिजो निर्वाचन भएको थियो नौ समूहमा सर्वसम्मति आठमा निर्वाचन तथा दुई अञ्चलमा अझै विवाद कायम नै रहेको छ केही टोलीमा विवादका कारण दुई दुईजनालाई टोली नेता पनि बनाइएको छ दुई अञ्चलमा निर्वाचन या सहमति कसरी गर्ने भन्नेमा विवाद भएपछि सगरमाथामा यज्ञराज सुनवार र सुमन प्याकुरेल भेरीमा विष्णु रिजाल र एमलाल कणेलको नाम प्रस्तुत भएको छ ती दुई अञ्चलमा निर्वाचन गरेर चयन गर्न अध्यक्ष मण्डलले निर्देशन दिएको छ महाधिवेशनबाट नयाँ कार्य समिति चयन गरिने भनिएको विद्युतीय मतदानका बारेमा विवाद अझै कायम नै छ संविधानको संवैधानिक राजनीतिक संवाद तथा सहमति अन्तर्गतको उपसमितिले आज साना दलसँग अन्तर्क्रिया गर्दैछ संविधानसभाको चुनावमा भाग लिएका तर संविधान सभामा प्रतिनिधित्व हुन नसकेका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 धिमण्डल तथा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव अमृत बहादुर राईको नेतृत्वमा पन्ध्र सदस्यीय प्रतिनिधि मण्डल सहभागी सह रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ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 सदस्यहरूले धारणा राख्ने क्रम आज पनि नसकिने भएकाले बैठक लम्बने प्रवक्ता पम्फा भूषालले बताउनु भएको छ आज सदस्यहरूले बोल्ने क्रम सकिए भोलिको बैठकमा अध्यक्ष वैध्यले जवाब दिनुहुने प्रवक्ता भूषालले बताउनु भएको छ बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले अध्यक्ष वैध्यले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावलाई कार्यदिशा बनाउँदै चन्दको प्रस्तावलाई पूरकको रूपमा लिनुपर्ने धारणा राखेका छन रहादानी वितरण प्रक्रियालाई सहज बनाउन राहदानी विभागले आजदेखि दुईवटा वितरण काउन्टर थप गरेको छिटो र सर्वसुलभ सेवा प्रवाहका लागि राहदानी विभागले हिजोदेखि नै छवटा काउन्टरबाट बिहान आठ बजेदेखि राहदानी वितरण थालेको छ आज थप भएका दुईवटा काउन्टरमा का पनि बिहान आठ बजेदेखि नै राहदानी वितरण शुरू गरिएको विभागका महानिर्देशक रमेश प्रसाद खनालले जानकारी दिनुभएको छ विभागले रहदानी वितरणलाई सहज बनाउन अर्थ मन्त्रालयसँग पन्ध्र जना कर्मचारी माग गरेको छ कर्मचारी थप भई राहदानीका लागि सेवाग्राहीले शास्ति खेप्नु नपर्ने महानिर्देशक खनालको दावी छ विभागका महानिर्देशक खनालले अहिलेसम्म एक्काइस लाख मेसिन रिडेबल पासपोर्ट एमआरपी वितरण गरिसकेको पनि जानकारी दिनुभएको छ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको प्रावधान अनुसार संसारभरिका सबै देशले सन् दुई हजार नोभेम्बर चौबीस भित्रमा एमआरपी जारी गरिसक्नु पर्नेछ लागू औषध ओसार पसारमा संलग्न तीनजनालाई जिल्ला प्रहरी कार्यलेसित उनले पक्राउ गरी सार्वजनिक गरेको छ पक्राउ पर्नेमा भरपूर नगरपालिका बाह्र बस्ने तीस वर्षका सञ्जु जंग राणा भरपूर नगरपालिका चार कमलनगरका राजीव शर्मा र वीरगंजका जित बहादुर कार्की रहेका छन् उनीहरूको साथबाट प्रहरीले दाइजेपाम एक सय एकहत्तर एमपुल फेनारगण एक ब्रूनफिन एक सौ इकहत्तर एमपुलेत बरामद उन्नी भरपूर का विभिन्न ठाव पकड़ा पड़ेगाषध ओसार पसार संलग्न को खोजी काीन दिन अगाड़ी देखिने प्रहरी थियो। सरकारले तरकारीमा विषादीको प्रयोगमा अध्ययर गर्नेलाई कार्यवाही गर्ने तयारी गरेको छ आवश्यक कानूनको अभावमा विषादी प्रयोगकर्तालाई कार्यवाही लगायतका समस्या भएपछि नयाँ निर्देशिका बनाउने काम अन्तिम चरणमा पुगेको बाली संरक्षण निर्देशनालयका प्रमुख दिल्लीराम शर्माले बताउनु भएको छ आजसम्ममा निर्देशिकाको मस्यौदा तयार गरी कृषि मन्त्रालयमा पेश गर्ने तयारी भएको छ मन्त्रालयमा सरकारवाला सबै पक्षसँग छलफल गरी मन्त्री परिषद बैठकमा पेश हुनेछ निर्देशिकामा किसानलाई विषादी प्रयोग नगर्न सचेत गराउने तथा अथेर गर्ने किसानको तरकारी नलिएर बन्देज गर्ने सम्मका प्रावधान समितिले बताइएको छ खनालले काठमाण्डौका तरकारीमा प्रशस्त विषादी रहेको भन्नु गलत भन्दै अहिलेसम्मको परीक्षणमा बढ़ीमा दुई तरकारीमा मात्रै विषादी देखिएको पनि बताउनु भएको छ अब पालो अर्पण जनावाजमा हाम्रो प्रश्न छ भारत नेपाललाई विकास निर्माणमा सहयोग गर्न आतुर रहेको भन्ने कंग्रेस नेता अमरेश कुमार सिंहको भनाईमा तपाईको प्रतिक्रिया के छ ए मोदीको चाँसोले होला पनि बी आस गरौं भर नपरौं र सी समयले नै देखाउला ज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक ओ पोल गरी, आपुले लागे को उत्तर ए बी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठान अर्पण जन को मत परिणाम हर एक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने ट्राफिक खबरको यति बेला नानगर हेटौडा बिरगञ्ज सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिनौबिसी काठमाडौँ सडक खण्ड मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ परासी भुटबुल सडक खण्ड पनि खुल्ला छिन्ट रत्न शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस पालो मौसम सम्बन्धी जानकारीको चौन जिल्लाको आजको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ बिहान र बेलुकी पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ मौसम जुवानी द्वारा जनहित का युवक मोहम्मद अबू खेदर लाई हत्या गरेको आरोप में इजरायल ने गरेको लक आफ्ना देशका तीन युवकलाई प्यालेस्तानी चरमपन्थीले अपहरण गरेर हत्या गरेपछि रिसिबीका कारण उनीहरूले प्यालेस्तानी युवकको हत्या गरेका थिए आरोपीहरूलाई पक्राउ गरे, गरे लगत्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेथाथ्यानुले आफू सधैँ न्यायको पक्षमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ अमानवीय तवरले गरिएको हत्याका आरोपीलाई आफूले कुनै वाहनामा उन्मुक्ति नदिने पनि बताउनु छ इजरायली प्रहरीले ती युवकको हत्या राष्ट्रियताकै आधारमा भएको बताएको छ युवकलाई जिउँदै जलाएर अमानवीय हत्या गरिएको भन्दै इजरायल र प्यालेस्टाइनमा दोषीमाथि कार्यवाहीको माग गर्दै विभिन्न क्षेत्रमा प्रदर्शन भएका छन् यसैबीच इजरायलले गाजापती क्षेत्रमा प्यालेस्तानी चरमपन्थी समूह हमास विरूद्ध जारी राखेको आक्रमणमा पनि पाँचजनाको मृत्यु भएको छ ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनल चरणको खेल सकिएको छ ब्राजिल जर्मनी अर्जेन्टिना र नेदरल्याण्ड अन्तिम चारमा पुगेका छन् अब सेमी फाइनलमा खेल भोलिबाट हुनेछन् पहिलो सेमी फाइनलमा ब्राजिल र जर्मनी भिन्नेछन् भने पर्सि हुने सेमी फाइनलमा अर्जेन्टिनाले नेदरल्याण्डको सामना गर्नेछान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 हौसका साथ ही बिहान दस बजे अर्पण समाचार सकिए अनिता अर्यल विदा नमस्कार